तपाईँको वैकल्पिक राजनीतिक शक्ति हुनुले त हामी त अपोजिसन त हो नि लिग। त अहिलेको अहिलेको मात्रै चाहिँ यो उसमा हेर्नुभयो भने उस पार्टीहरूमा हेर्नुभयो भने तर पनि तपाईँहरूको मुद्दा छ नि जनताले स्वीकारेकै छैनन् हाम्रो पार्टीलाई हजुर त कुरा कसले भने जनताले साथ दिएकै छैन तपाईँको पार्टीलाई बरु कुरा के हो जबरजस्त रूपमा आफूलाई केही मान्छेहरूले नेता भन्दैछ नि उनीहरूलाई नेपाली जनताले रिजेक्ट गरेको कुरा बरु अहिले बरु नेपालको राजनीतिको यथा तर पनि तपाईँको पार्टी छ नि यदि जनतालाई विश्वास गर्छ भने चुनावमा जान किन डराएको किन भागेको चुनावबाट होइन राष्ट्र र जनता प्रतिको समर्पण र प्रतिबद्धता हाम्रो राजनीतिको मुख्य भाग हो हामीले के भन्यौँ भन्नुहुन्छ भने सायद अहिले लाग्दछ कि नेपाली जनतामा यो राष्ट्र र नेपाली जनताका मुद्दा लिएर जाने हिम्मत यो देशको राजनीतिक पार्टी र लिडरहरू कसैले गर्छ भने नेकपा माओवादी यसका लिडरले मात्रै गर्छ अरू त सबै जनताबाट भागेका र आतङ्कित छन् अहिले किन भन्दा तपाईँले हेर्नु भएको छ कि चौसठीमा बनेको नेपाली जनताले आफ्नो अभिमतद्वारा निर्माण गरेको चाहिँ संविधान सभा गठन गरेको संविधान सभाको जसरी चाहिँ तपाईँको भङ्ग गरियो जसरी हत्या गरियो हत्या गरेका र हत्याको अभियोग लागेका पार्टीहरूले जनतामा हामी जान सक्छौँ ए माओवा मा के अरे जान सक्दैन भन्ने कुरा त हास्यास पत्र यति बेला मनगत ठान्छु म तर पनि तपाईँहरू छ नि संविधान सभाको निर्वाचन भाँडेर छ नि के गर्न खोज्नु भएको होइन संविधान सभाको निर्वाचन त जसले त्यसको हत्या गरे ऊ भाँड हुन्छ माओवादीले हुर्का गत ज्येष्ठ चौध अगस्तै संविधान सभा भङ्ग गरे उनी पो गरे तर संविधान सभा होइन होइन मैले के भनौँ भन्दाखेरि त्यो त त्यो बेला मैले ठ्याक्कै भन्दा यद्यपि नेतृत्वको दिशले नेकपा माओवादीले गर्यो त्यो बेलाको नारा संविधान सभाको नारा भनेको जनयुद्ध र जनआन्दोलनको राजनीति नारा हो त्यो प्रचण्डको होइन भन्ने कुरा त पछिल्लो त उहाँले हत्या गर्नु नै भइसक्यो नि त उसो आजको दिनमा छ नि खिल्लाको नेतृत्वको सरकारले चुनाव गराउनुको लागि तपाईँहरूको माग के के छ र कसरी पुरा गर्नुपर्छ होइन हाम्रो कुरा के छ भन्दाखेरि यो माघ सरकारसँगको कुरा भन्दा पनि तपाईँको चैत्र एक गते जसरी चाहिँ तपाईँको खिल्ला सरकार ल्याइएर त्यसको पूर्व प्रपञ्चको रूपमा तपाईँको कथित एघार बुधे राजनीतिक सहमति अनि अन्तिम संविधानकोमा भएको बाधा अटकाउ फुकाउको नाममा जनयुद्धको दस वर्ष र उन्नाइस दिनको जनआन्दोलनको राजनैतिक दस्तावेजको रूपमा रहेको अन्तिम संविधानमा तपाईँको चौबिस चौबिसवटा ता धाराहरू ता संशोधन गरेर अन्तरिम संविधानलाई मृत जो गरियो सबैको यो भनेको प्रतिगमन हो प्रतिगमन सच्याइनुपर्छ नम्बर एक कुरा अग्रगमनको निम्ति राष्ट्रिय रूपमा छलफल गरेर सहमति कायम गरिनुपर्छ र नेपाली जनताले संविधान प्राप्त गर्ने नीति विधि प्रक्रियाको सुनिश्चित गर्नुपर्छ त्यो प्रक्रियाको नेतृत्व र त्यो प्रक्रियामा नेकपा माओवादी सहभागी हुन्छ प्रतिगमनमा सहभागी हुँदैन भनेपछि तपाईँको पार्टीको नेतृत्वमा चुनावी सरकार बन्नुपर्छ होइन होइन अग्रगामी प्रक्रियाको नेतृत्वको ने, नेतृत्वमा बन्नुपर्छ किन भन्दा अहिले सब... तर दलहरूले ठुला दलहरूले तपाईँहरूको मागलाई सम्बोधन गर्न सक्ने अवस्था छैन खड्ग बहादुरजी हजुर कस्तो कस्तो तपाईँहरूको माग छ नि खिल दार्जिलिङको सरकारको बर्खास्ति त ठुला दलहरूले अस्वीकार गरिसके होइन प्रतिगमनकारीहरूले हाम्रो माग सक्षम गर्छन् र गरौँ भन्ने पनि हामीले चाहे गर्न सक्छन् भन्ने कुरा पनि राज्य पच्चिसी त्यही त मैले भने त्यसैले जान्ने होइन त्यो सबै त्यो पार्टीमा आस्था राख्ने जनता र त्यो पार्टीभित्रका धेरै नेताहरू यो प्रक्रिया गलत भयो भन्ने कुरा हामीसँग छलफलमा गर्नुहुन्छ तर त्यसका केही नेताहरू तपाईँले म ठ्याक्कै भनौँ कि त्यसका केही नेताहरू भने त्यो षड्यन्त्रमा छन् सही कुरा हो तिनको पतलमा मैले पराजय बाहेक अरू त मैले देख्दैन खड्गबहादुर जी हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु धेरै महत्त्वपूर्ण धन्यवाद थ्याङ्क यू सो मच खड्कबहा विश्वकर्माजी हामीलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ हुन्थ्यो नेपाल कम्युनिस्ट पार्टी माओवादीका नेता खड्गबहादुर विश्वकर्मा अब लाग्छ एउटा सामाजिक एजेन्डा हाम्रो समाज कस्तो छ र हाम्रो समाजमा अझै पनि कस्तो किसिमको प्रथाहरू छ साँच्चै सामाजिक विकासको कुरा गर्दा रूपान्तरणको कुरा गर्दा हाम्रो समाजमा लोकतन्त्र आयो तर पनि समाज परिवर्तन हुन सकेन र मान्छेको आफ्नो जुन छ नि नैतिकता इमान्दारीता अझै पनि समाजमा हाँस भइरहेको अवस्थामा आज हामी एउटा महत्त्वपूर्ण एजेन्डाको बारेमा छलफल गर्दैछौँ र यो छलफलमा हाम्रो बिचमा यतिखेर जुन किसिमको आन्दोलन पनि चलिरहेको छ कमरी प्रथामाथि जुन किसिमको अहिले चर्चा परिचर्चा भइरहेको छ धरपड भइरहेको छ वार्ता पनि सरकारसँग सुरु भएको छ हिजोबाट वार्ता के भइरहेको छ त हाम्रो बिचमा हुनुहुन्छ शान्ता चौधरी र यो मुक्ति अभियानको उहाँ नेत्री पनि हुनुहुन्छ पूर्व सभासद पनि हुनुहुन्छ शान्ताको हिजोको वार्ता कहाँ पुगेर टुङ्ग्यो हाम्रो हिजोको वार्ता सामान्य इस्युमाथि छलफल भयो तर धेरै मन्त्रालयको अनुमति लिनुपर्ने फेरि मन्त्रसँग जोडिएको समस्या भएको कारणले गर्दाखेरि अरू मन्त्रालय पनि सम्बन्धित मन्त्रालयको सहभागिता नभएको कारणले गर्दाखेरि हाम्रो वार्ता हिज सफल हुन सकेन अब तपाईँहरूको वार्ता आज पनि छ होइन तपाईँहरूको माग पुरा भएन भने तपाईँहरू आन्दोलनलाई कसरी अगाडि बढाउनु छ अब निश्चित रूपमा हाम्रो माग पुरा भएन भने फेरि पनि यो आन्दोलनलाई हामी निरन्तरता दिनेछौँ अहिले हामी विभिन्न जिल्लाहरू बन्द गरेका छौँ तराईका जिल्लाहरू बन्द गरेका छौँ यस्तै कमलरी बहिनीहरू धरनामा पनि बसिराख्नु भएको छ जबसम्म हाम्रो माफ पुरा हुन सक्दैन तबसम्म हामीले यी आन्दोलनलाई यथावत नै राख्छौँ कमलरी प्रथा भनेको के हो र यो प्रथाले समाजमा अहिले कस्तो प्रभाव पारेको छ कमलरी प्रथा भनेको यो चाहिँ एउटा गरिबीको बी को कारण यह प्रथा अ कायम छो सीधे अलिकति जमीनसंग जोड़े कुरा कमलरी अर् को घर में वर्षरी दु वर्ष बेचिनेघी को महीना में कमलरी अर् को जमींदार को घर में दासी जीवन जीवने आ, जसले जसको परिवारले जमिनमा श्रम गर्छ जुन कम जसको परिवारले जमिनमा श्रम गर्ने भन्दा अर्को कुनै विकल्प हुँदैन उसँग अर्काको जमिनमा श्रम गर्नको लागि अथवा जमिनमा श्रम गर्नलाई आफ्नो जमिन नभएको कारणले गर्दाखेरि अर्काको जमिनमा श्रम गर्नको लागि छोरीलाई कमनरी बसाल्ने चरञ छ र कमनरी बस कमरी आजको अवस्थामा आएर तपाईँहरूले किन आन्दोलन सुरु गर्नुभयो आन्दोलनको कारण र आधार के थियो त उसमा हामीले यो आन्दोलन आज आएर सुरुवात गरेको होइन यो आन्दोलन असाध्यै लामो समयदेखि आन्दोलन गर्दै आइरहेका छौँ र हाम्रो आन्दोलन शान्तिपूर्ण आन्दोलन भएको कारणले गर्दाखेरि राज्यले यो आन्दोलन प प्रति अथवा यो समस्याप्रति त्यति धेरै ध्यान नदिएको हो भन्ने लाग्छ मलाई चाहिँ अब अहिले आएर यो समस्या समाधान होला भन्दै गर्दाखेरि एउटा घटना घट्न नपाउँदै एउटा एउटा घटना सेलाउन नपाउँदै अर्को घटना घट्ने कमजोरीहरूमाथि असाध्यै डरलाग्दो तरिकाले असाध्यै श्रृङ्खलाबद्ध कमजोरीमाथि हुने जुन अन्याय र अत्याचार छ जिउँदै कमजोरीहरूलाई जलाइने होइन पहिला पनि त थियो होला नि त शान्ताजी तपाईँहरू किन मौन हुनुहुन्थ्यो हो नि अहिले किन बोल्नु भए तर पश्चिम नेपाल अघि आन्दोलन तपाईँलाई थाहा छ जनताहरू सड़कमा आउन थालिसके तपाईँहरूको माग पूरा गराउनको लागि तर पनि राज्यले छ नि तपाईँहरूको एजेन्डालाई सम्बोधन गर्न चाहिरहेको छैन नि शान्ताजी यो अवस्थामा कसरी सहमति हुन्छ राज्यलाई हामीले कुनै पनि समस्या समाधानको लागि हामीले राज्यलाई घुरा टेकै जबसम्म तपाईँहरू यसै भन्नुहुन्छ आन्दोलनकारीहरूले यसै भन्छन् तर सरकारसँग वार्ता गर्दाखेरि तपाईँहरू छ नि सम्झौता गर्नुहुन्छ नि हामी सामान्य तरिकाले सम्झौता गर्दैनौँ जबसम्म सरकारले हामीले दिन टोक्छौँ यति दिनभित्रमा गर्ने हो भने हामी तयार छौँ होइन भने यस्ता खालका सम्झौता तपाईँले भने जस्तै धेरै खालका सम्झौताहरू सरकारसँग गरिसकेका छौँ अब हामी सामान्य तरिकाले सम्झौता गर्दैनौ भनेपछि यस पटकको वार्ता परिणाममुखी हुन्छ एकदम एकदम होइन तपाईँहरूको विजय हुन्छ तपाईँहरूको जित सुनिश्चित हुन्छ उसो भाइ थ्याङ्क यू सो मच शान्त चौधरी समय दिनु यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ हुन्थ्यो शान्ता चौधरी कमरेरी प्रथाको अभिनयकर्ता पनि हुनुहुन्थ्यो र उहाँले जुन किसिमको काम गर्नुभएको छ र जुन किसिमको भूमिका निर्वाह गर्नुभएको छ साँच्चै कि अहिलेको अवस्थामा यो प्रथाको अन्त्य हुनैपर्छ र उहाँहरूको मागलाई सरकारले सम्बोधन गर्नैपर्छ यसको विकल्प छैन आजको कार्यक्रमबाट प्राविधिक मित्र नन्दु गेलाङलाई धेरै धेरै धन्यवाद दिदै म ऋषि धमालाई पनि बिदा हुन चाहन्छु हस्त नमस्कार